सोच छ्य निश्चित गंतव्य सत्य निर्विक मन में विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग चा। खोज छोज छबर रेडियो विजय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 जस अन्तर्गत विगत अठार श्रृङ्खला अगाडिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका थियौं आज अर्थको अन्तिम श्रृङ्खलाको वाचन हो अर्थ उपन्यास सानु शर्माद्वारा लिखित उपन्यास हो एउटा घरमा छोरीको रूपमा जन्मिए छोरीले भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडा सँगसँगै छोरीमाथि गरिने अविश्वासलाई यस उपन्यासले चिर्न खोजेको छ उपन्यासकी मुख्य नायिका जियाले छोराले पनि जिम्मेवारी बहन गर्न नसक्ने जिम्मेवारी उनले एक्लो साहसले बहन गरेकी छिन् आफ्ना पिताको आफू नाबालक मृत्यु भएको अवस्थामा पनि आफ्नै अचेत अवस्थामा रहेकी आमा सँगै बहिनीहरूलाई पनि राम्रोसँग रेखदेख मात्र गरेनन् उनीहरूको मेरुदण्डको रूपमा उनले आर्थिक तथा पारिवारिक जिम्मेवारी वहन गरेकी छिन् अर्थ उपन्यास एउटा यस्तो प्रेरणाको स्रोत पनि हो र आज सोही उपन्यासको अन्तिम श्रृङ्खलाको वाचन हो आज हामी कार्यक्रम यस वर्षमा सानु शर्माद्वारा लेखिएको अर्थ उपन्यासको समापन गरिरहँदा अर्थ उपन्यास विभिन्न माध्यमहरू रेडियोभिजन एकानब्बे दशमलव छ फ्रिक्वेन्सीमा त्यसै गरी अनि हाम्रो पात्र एप्लिकेशनभित्र रेडियोभिजन सर्च गरेर अनलाइनको माध्यमबाट हामीलाई सुनेर साथै नेपाली अडियो बुकभित्र कार्यक्रम स्पर्शका अर्थ उपन्यासका श्रृङ्खलाहरू सुनेर हामीलाई केही श्रोताहरूले प्रतिक्रिया पठाउनु भएको छ हामी, हामी कार्यक्रमको अन्त्यतिर ती प्रतिक्रियाहरूलाई पनि समेट्नेछौ अबको क्रममा भने साहित्यकार सानो शर्माको उपन्यास अर्थको अन्तिम श्रृङ्खलाको वाचन अब शुरू हुन्छ जिया हाम्रो स्नेह हाम्रो माया हाम्रो चाहतको साँची म प्रायःजसो यहाँ आएकै हुन्छु अनि जब म यहाँ हुन्छु यी यह हरफहरूलाई दोहोऱ्याउँछु अनि आफैलाई हौसला दिन्छु कि मेरो पछि पछि यहाँसम्म दौड्नै आउने जियाको मर्यादा या बाध्यता त्यति ठुलो हुनै सक्दैन कि उसले जयनलाई आजीवन एक्लोपनको सजाय दिन सकोस् दिन सक्दैनौ नि जिया जयन म रोइदिएँ तिमी सोचा, निड़ेगर, जति बेला तिम्रो मनले भन्छ कि तिमी म बाहेकहरू कसैकी हुन सक्दैनौ त्यही पल त्यही बेला म तिम्रो सङ्घारमा जन्ती लिएर आइपुग्नेछु त्यसपछि जहाँ तिमी भन्छौ म त्यहीँ हुनेछु तिम्रो घरमा तिमीसँग विराटनगर मेरो घरमा तिमीसँग यहाँ यो भिरपाकामा तिमीसँग जिहा अब अगाडि तिमी बिना बाँकी जिन्दगी कर्छ म कल्पनै गर्न सक्दिनँ तिमी किन मलाई कमजोर गराइरहेछौ जयन मैले आर्तनाद गरेँ बिन्ती मेरो मलाई अझै कमजोर नबनाऊ म अदिति म्यामलाई विद्रा सरलाई दिएको वचन तोड्ने कल्पना पनि गर्न सक्दिनँ जयन तिमी मलाई चाहे जे सम्झ तर तर अदिति म्यामको खुसीका लागि म मेरो हजारौँ खुसी छोड्न सक्छु तिमी मलाई ढुङ्गाको मूर्ति नै सम्झ तर तर म कसैको उपकारको बदलामा पिठ्यौ देखाउन सक्दिनँ मलाई चोट लाग्छ यो निर्णयले मलाई थाहा छ तर फेरि जिन्दगीले चोटबाहेक अरू मलाई के नै दिएको छ र तिमीलाई पनि चोट दिँदैछु आफूलाई सँगसँगै जसको कि मलाई कुनै हक छैन तर तिमी यही सम्झ कि यो जियालाई माया गरेको सजाय हो तिम्रो लागि जिया उसले मेरो दुवै हातसम्म मात्र भन्यो हक किन छैन तिम्रो यो सारा सृष्टिमा तिमी नै एकजना यस्तो छौ जसको सम्पूर्ण हक छ म त्यसैले आइन्दा यस्तो केही नभन अब आइन्दा म पनि केही भन्दिनँ बस तिमी तिमीले चाहेको गर मैले सोचेको गर्छु तिमी के गर्छौ के गर्छु भगवान्सँग प्रार्थना गर्छु कि तिम्रो मन परिवर्तन होस् ताकि तिमी मेरो हकमा निर्णय गर उसले हाँसेर मलाई टार्न खोज्दै भन्यो तर उसको अनुहारमा जुन दृढता थियो त्यसले मलाई बहुलाउनुको साटो विचलित बनायो त्यसपछि हामीबिच कुनै त्यस्तो कुरा भएन हामी एक क्षण बगरमा भौतारियौँ केही बेर गण्डकीको छेउमा बस्यौँ त्यसपछि जैन मलाई छोड्न पुलपारीसम्म आयो त्यहीँ उसले मलाई जबरजस्ती खाना खुवायो एउटा हुटा होटलमा लगेर टिकट काटेर ल्याएर मलाई दियो त्यसपछि बस बेला नभएसम्म हामी यत्तिकै यताउता हिँडिरह्यौँ म उसलाई थुप्रै कुरा भन्न चाहन्थेँ तर उसको कुरा घुमिफिरी एकै ठाउँमा पुग्ने भएकाले मैले केही भन्न सकिनँ म एकदमै चिन्तित थिएँ आन्दोलित थिएँ तर थाहा क्य ऊ निर्धक्को कुझन सक बस हिड़ने बेला में उसे मैं अगा मेर कहान में बिस्तार भो जी तुम्हें ये सुंदर छौ कि मुलना सृष्टि में अर केहीसंग सक आजसम तीही जीया कल्पना में बसा रमाइे जुन मेरो जस्तै छोटो कपाल हाफ प्यान्ट र सर्टमा मेरो हात समातेर चार चौरास दोबडिन्थे तर आज आज त मेरो कल्पनाले यति सुन्दर तस्विर भेटाएको छ अब केमा सकुँला तिमीभन्दा टाढा रहन उसले निरीह भावले मेरो आँखामा हेऱ्यो तर फेरि तुरुन्तै उसको अनुहारको भाव फेरियो यसपटक बोल्दा उसको स्वरमा अनौठो दृढता थियो जिया यो रूप यो सुन्दरता यो स्वाभिमान यो सब मेरो हो यसलाई मबाट अलग गर्न यमराज नै आउनुपर्छ अब बाँकी म अरू कसैको लागि तिमीलाई छोड्न सक्दिनँ केही गरे पनि तिमीलाई छोड्न सक्दिनँ उदौडेर बसबाट ओर्लियो मैले रुन सुरु गरे थाहा छैन कति आँसु बगाइसकेपछि कति टाढा आइसकेपछि मलाई याद आयो कि जुन चेन म जैनलाई फिर्ता गर्न आए थिएँ त्यो अझै पनि मसँगै थियो अनेक तर्क वितर्क गर्दै आफूलाई सम्झाउँदै एकरात नेपालगञ्जमा बिताएर यो निर्णयका साथ कि घर पुग्ने बित्तिकै अदिति म्यामसँग जैनको बारेमा कुरा गर्नेछु तेस्रो दिन बिहानै घर पुगेँ तर मेरो घरको रङ अर्कै थियो ठूलो बाह्र आउनुभएको थियो मनिषा प्रभाकर आएका थिए अनि घर सजिँदै थियो टेन्टहरू लगाइँदै थियो मैले ढोका खोल्न आएकी मानिससँग सोधेँ मानी, सो मानी के हो यो सब उसले मेरो हातबाट झोला लिँदै प्रफुल्लित स्वरमा भने के नि अब तेरो बिहे म मा मानौ आकाशबाट खसे मेरो बिहे यसरी अचानक मसँग कुरै नगरी मैले हाकारपूर्ण स्वरमा भने कसलाई सोधेर कसले भनेर त्यो त मलाई के थाहा तर उता आन्टीले यो लगनपछि वर्षभरि नै अर्को लगन छैन भनेर यो सब तयारी गर्नुभएको यहाँ त काँडहरू पनि बाँडेर सकिसक्यो अब त अस्ट्रेलियाबाट मितादीहरू पनि आउँछन् होला थाहा छैन ऊ पनि के के भन्थे तर म दौडेर बाहिर निस्किएँ गेटैमा अदिति म्यामसँग भेट भयो जिया कहाँ थियो तिमी उहाँले जबरजस्ती तानेर मलाई अकाल्दै भन्नुभयो चिन्ताले आघात मरिसकेकी थिएँ म कसैलाई केही नभनी कहाँ निस्केको त्यसरी त्यस्तो त तिमी कहिले गर्थेनौ के भयो अचानक बिनितले सम्झाइ बुझाइ गरेर मात्रै नत्र त म तिम्रो पछि पछि तिमीलाई खोज्न हिँडिसक्थेँ उहाँको स्वरमा यति चिन्ता यति अधेरता थियो कि मैले आफ्नो सारा चिन्ता बिर्सिएँ के लागि एउटी अनाथ लाचार केटीको लागि जोसँग उहाँको नाता केवल यति नै छ कि ऊ उहाँको विशाल एम्पायरमा एउटा तुच्छ काम गर्ने कामदार बाहेक का, अरू केही होइन तर उसलाई उहाँहरूले यति माथि उठाइदिनु भएको थियो कि आज आफ्नै उचाइसँग डर लाग्छ मलाई के अब म यहाँबाट तल झर्न सक्छु यो माया यो आफ्नोपनको अपमान गर्न सक्छु अनि यदि मैले यस्तो गरेँ भने फेरि कुन आदेश कुन अदितले आदे कुनै जियालाई आफ्नो मुटुमा ठाउँ दिन्छन् जब उनीहरू आमा नभएर जन्म नदिएर पनि जिम्मेवारी उठाएर माया दिएर आफ्नो हुन्छन् भने म मा उनीहरूको मान राखेर रा, उनीहरूको भावनाको कदर गरेर किन आफ्नो कर्तव्य पुरा गर्न सक्दिनँ जिन्दगीको अर्थ के हो हिजो जैन नहुँदा पनि चलेकै थियो भोलि जैन नहुँदा पनि चल्ने नै छ जैनको नहुनुले केवल मलाई फरक पर्नेछ मेरो मनलाई फरक पर्नेछ तर म उहाँहरूको मन उहाँहरूको मान राख्नलाई आफ्नो मनलाई मारिदिनेछु फेरि एकपल्ट सरी मैले दरसँग उहाँलाई अङ्कालेर भने दिमाग खराब भएको थियो सायद त्यसैले अब त ठिक छ उहाँले मलाई आफूबाट अलग गरेर मेरो सजल आँखामा हेर्दै भन्नुभयो मैले आँखा पुस्दै सहमति स्वरूप टाउको हलाएपछि उहाँले मेरो हात समातेर तान्दै भन्नुभयो अल राइट मलाई तिमीसँग थुप्रै कुरा गर्नु छ हिँडमासँग उहाँले मलाई आफ्नो घर लग्नुभयो भित्र पस्ने बित्तिकै मलाई अङ्काल्न आइपुगे कहाँ गायब तिमी जिया कमसेकम मलाई त भनेर गएको भए हुन्थ्यो दिजु पनि होइबक्सिन्थेन अनि तिमी गाय मैले नै दिजुलाई विराटनगर फोन गरेँ आतिएर विराटनगर तर आदि त पोखरा जानुभएको थियो होइन र पोखरा नै त विराटनगर भने हो मैले उसले जिब्रो टोक्दै भने म पनि यस्तै छु क्या तर तर तिमी कहाँ गएकी थियो जियालाई खोज्न मैले हाँस्दै भने तर यो बहिरी आँखा रसाइहाल्यो मैले टाउको खुमाएँ मेघनाले आश्वासनपूर्ण भावले मेरो पिठी उथुम्थुमाई म उसँग अलग भएर म्यामसँग माथि उक्लिएँ जिया तिम्रो इच्छा नै नजाने तिम्रो मार्जिने सोदी मैं बड़ो विश्वास का साथ तिम्मी माथि संपूर्ण हक मनेर भोलि को लगन में तिम्रो विवाह निश्चित करहीं मैं गलत त करन वहां ने मैं आपको पलंग में बस मेरे सामुन् भूं में बस्ते कांतर स्वर में भन्नभ मेर मन भरिए आयो मैं वहां को दुबेहात थामेर चुमें हरक आमा बाबू येन्लत के सा? तब हक याद एकपटक तबर जानूला एडप्ट चाहू असमर्थता प्रकट करे थे क्यों मेरे जिम्मेवारी थो तर आज सोच्नोस्पुर जिम्मेवारी हूँ जी हा वहां को स्वर्थर्थ राय तय आप संतान मात्र अपितो कह साबित भी करदू आज म भन्न चाहन्छु कि तपाईँहरूको साथले मलाई कहिले एक्लो र असहाय महसुस हुन दिएन म जब जब बितेका दिनहरू याद गर्छु मलाई ती पलहरू याद आउँछन् जब तपाईँहरू चट्टान बनेर मेरो साथमा उभिनु भएको थियो चाहे फेरि त्यो पल जानु बिरामी हुँदाको होस् या मनिषा मिताको विवाहको जब मेरो आवश्यकता मेरो पीडा मेरो अप्ठ्यारोमा तपाईँहरू पूर्ण अधिकारका साथ मेरो साथमा हुनुहुन्थ्यो भने मेरो, हुनु मेरो खुसी मेरो भविष्यको निर्णय गर्न तपाईँहरूलाई मेरो अनुमति किन चाहिन्छ चा। म त भन्छु तपाईँको जति अधिकार छ म माथि त्यति त खुद मेरो पनि छैन त्यसैले जे इच्छा लाग्छ गर्नुहोस् यो सोचेर गर्नुहोस् कि म तपाईँहरूको काखको त्यो सन्तान हुँ जसलाई तपाईँहरूले जन्म नदिए पनि कर्म यस्तो दिनुभएको छ कि तपाईँहरूले उसलाई आफ्नो भनेर कहिल्यै लज्जित हुनुपर्ने छैन जिया जिया मलाई विश्वास थियो कि तिमी हे ईश्वर आज आदेश भएको भए कति खुसी हुन्थ्यो होला तिम्रा ती शब्दहरू यदि उस समक्ष पुगेका भए कति शान्ति पाउँथ्यो होला उसको आत्माले उहाँले फेरि मला मलाई अङ्काल्नुभयो अनि भन्नुभयो आज तिमीले साँच्चै आमा बनाइदियो जिया मलाई उहाँ रोइरहनुभयो अनि म पनि कफी लिएर भित्र पस्यो कि पनि मन थाम्न सकिनँ हामीलाई त्यसरी रोइरहेको देखेर ते मवल मुखदर्शक सब हि रहे सबजना तैयारी में जुटी रहे ईन के गड़बड़ थे तैंतावरण में कहीं म एकदम असहज महसूस कर रहे थे थुप्रेरा ये तैं जिस आश्चर्यचकित कराई थो जैसे मानी रेमा आंटी खुशी देखिथे कबकि उन्हीं दुबईला ठी कि थी म एकपटक कार्यालय जान चाहन्थे तर मैम रेघना ने मैं तैंट उकन मेरो विवाह नेपाल निवासबाट हुँदै थियो त्यसैले सारा तयारी उतै हुँदै थियो परिवेश र मिता पनि अस्ट्रेलियाबाट आइपुगे आए मिताले आएर मलाई अङ्कालले पनि दिए तँलाई थाहा छैन कति मुस्किलले आउन सक्यौँ हामी यहाँ यति सर्ट नोटिसमा तर थ्याङ्क्स गड आइत पुग्यौँ किन त किन त मैले बिस्तारै भनेँ सुबिस्ताले पछि आए पनि त हुन्थ्यो फेरि त गएको पनि धेरै त भएको छैन नि कस्तो कुरा गर्छेस, तेरो जिन्दगीको यत्रो ठुलो दिन अनि हामी यहाँ नहुनु दे तेरो दुःख तेरो एक्लोपनामा त हामी कहिले तेरो साथमा भएनौँ तँ स्वार्थी नै सम्झे कि तेरो खुसीमा सामेल हुने लोभ छोड्न सकेन मिता यो के भनिरहे कि त जिन्दगी हो मेरो मेरो त कुनै खुसी पुरै हुँदैन तिमीहरू बिना मलाई अझै दरोजसँग समाति अनि भनी थाहा छ जब आन्टीले फोन गरेर तेरो विवाहको बारेमा भन्नुभयो मभन्दा पनि परिवेश दङ्गा परेर करायो सी डिजर्भ द्याट त्यसपछि टिकटको व्यवस्थामा लाग्यो जे होस् दि तेरो जीवनको पहिलो खुसीको लागि म साँचो मनले भगवान्सँग यही प्रार्थना गर्छु कि यहीँ प्रार्थना गर्छु किनकि हामीले तेरो छत्र छायाँमा थुप्रै देखेका छौँ तर तेरो पोल्टामा आज पनि खाले नै छ त्यसैले जुन खुसी तेरो जीवनमा आउन लागेको छ आज यदि त्यो कम हुन्छ भने विदाताले मेरो भागको खुसी पनि तँलाई नै दिउन् मितो दिए त सधैँ खुसी सधैँ खुसी रहोस। ताकि तेरो खुसी देखेर हाम्रो अपराधबोध आत्मग्लि केही कम होस् बस मिता मैले उसलाई आफ़बाट अलग गर्दै भने छेउमा आइपुगेकी मानेले मितालाई अघालेर भनी मिता दि, आज मलाई तँभन्दा सानी भएकोमा कुनै अफसोस छैन हेमा आन्टीको खुसीको त कुनै सीमा नै थिएन त्यहाँ कमसेकम दुई जना इस्ता थिए जसको खुसी समेटिन सक्नु थियो एकजना अदिति म्याम अर्को हेमा आन्टी थाहा छैन दुई दुई मिनटमा टाउको जोडेर के सल्लाह गर्थे उनीहरू मलाई अचम्म लागिरहेको थियो म निकै बेर आमासँग गएर बसेँ उहाँले बुझे पनि नबुझे पनि उहाँसँग थुप्रै कुराहरू गरेँ साँझ पख मेहेन्दे लगाउने मान्छे आयो सँगै बिनित पनि उसलाई देखेर मलाई एकपटक फेरि जैनको याद आयो कहीँभित्र अपराधबोध पनि महसुस भयो कि म यति सिधा सच्चा मान्छेलाई धोका दिन जाँदैछु तर फेरि यहीँ भनेर आफ्नो मनलाई सम्झाएँ कि अहिले भर्खर जुन खुसी मैले ती अनुहारमा देखेँ त्यसको लागि यो धोकाको पाप आफ्नो थाप्लोमा लिन राजी छु जिहा एक रातको समय बाँकी छ तिमीसँग आफ्नो निर्णयमा कुनै फेरबदल चाहन्छौ भने अहिले भनिहाल नत्र फेरि मौका पाउने छैनौ पीडितले मजाक गर्दै भन्यो म केवल अप्ठ्यारो मानेर मुस्कुराइदिए साँच्चै जिया यति हतारपूर्वक यति अपर्जट यो सब गर्ने पक्षमै थिइनँ म तर जब म्यामले बाबाले यो पुरा सालभरि नै अर्को लगन छैन भनेपछि मात्र मैले तिम्रो मर्जी नै नसोधी यो सब गर्ने अनुमति दिए आई होप तिमीले अन्यथा सोचेकी छैनौ इट्स अल राइट right. विवाह त आखिर गर्ने नै थियो मैले बिस्तारै भने मैले पनि त्यही सोचेँ त्यसपछि निकै बेर यताउताको कुरा गरेर बिनित फर्कियो हातमा मेहन्दी भएकोले त्यो रात एक एक गाँस गर्दै हेमा आन्टी अदित म्याम मानी र जानुले मलाई खाना खुवाए त्यति म मात्र होइन सबैजना स्तब्ध भए जब आमाले आफै उठेर मलाई दुई गाँस खाना खुवाउनु भयो मेरो जीवन सार्थक भयो म उहाँलाई समातेर रोइदिएँ बाँकी सबैको आँखा पनि छचल्किए वातावरण भारी भयो राति हेमा आन्टीले बैठकको सोफाहरू हटाएर सबैको लागि त्यहीँ ओछ्याउन भयो हेमा आन्टी जानु मिता मानी आमा र म त्यहीँ सुत्न तर्खर गर्दै थियौँ अतिथि म्याम र मेगना पनि त्यहीँ घुस्रन आए हेमा आन्टी र मैले लाख सम्झायौँ तर उनीहरू त्यहाँबाट जान मानेनन् सिङ्गी रात म निधाउन सकिनँ बिहानी पक्कु तन्द्रावस्थामा मैले देखेँ कि म दुलहीको रूपमा सिङ्गारिएर मनोकांक्षा माईको मन्दिरमा मूर्ति अगाडि हात जोडेर आंखा चिम्ले बस कि कहीं बा आयो अमातर अर कस को हाथ में राखीद हाथ था व्यक्तितर्फ हेरे ऊ जयन थी बिहान चाड़े लगन मेगना रिता मिशन मैं सब तैयार करे मेरे विवाह को अतिथि मैम ने नहीं सब चीज करोप निवासकें आगनमें विशाल मंडप बनाई थी अर्को एकजना जो यो विवाहमा उत्तिकै जोसले रहनु भएको थियो उहाँ हुनुहुन्थ्यो अनुपमा गौतम उहाँको सहारा अब यति विशाल यति प्रख्यात थियो कि उहाँलाई नमान्ने नजान्नेहरू नेपालमा कमै थिए विदेशका थुप्रै सङ्घ संस्थाले सहारालाई सहयोग गरिरहेका थिए सहारा, सहारा आफैमा यति इमान्दार र निष्ठावान थियो कि हरेक मान्छेहरू यो नामलाई इज्जोतको नजरले हेर्ने गर्थे बाहिर बाजा बज्न थालेपछि अधि तिमी आमले भित्र आएर मलाई बिस्तारै अँगालेर भन्नुभयो जिया आफ्नो सोच आफ्नो तरिकाले मैले तिमीलाई खुसी दिने प्रयास त गरेको छु तर यदि कहीँ कुनै गल्ती कहीँ कुनै त्रुटि मबाट हुन गएको रहेछ भने यो सम्झेर माफ गरे कि म सम्पूर्ण आमा हुन सकिनँ आदि मैले रुँदै भने त्यसो नबन्नुहोस् मलाई विश्वास त तपाईँबाट कुनै त्रुटि भएको छैन जिया म भगवान्सँग यही प्रार्थना गर्छु कि तिम्रो भरोसा म माथि सधैँ कायम रहोस् त्यसपछि सुटबुटमा सजिएको बिनितले भित्र आएर भन्यो जिया तयार छौ मैले आश्चर्यपूर्वक उसलाई हेरेँ अनि म्याम कराउनु भयो ल हेर कहाँभित्रै आएको म लिएर त आउँदै थिएँ नि जियालाई म्याम म अलि हट्के सबै चिज गर्न चाहन्छु उसले मेरो हात थामेर वरिपरि उभिएका मिता मानी मनिषा जानु हेमा आन्टीलाई पन्छाउँदै भन्यो आउ जिया म तिमीलाई यो संहारबाट मात्र होइन अपित तिम्रो यो उदास एक्लो संसारबाट यस्तो एउटा संसारमा लग्दैछु जहाँ तिमीले खुसी र सुखबाहेक अरू केही भेट्ने छैनौ आऊ आदरणीय श्रोताहरू तपाईँहरू सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगाहरूको तरङ्गमा कार्यक्रम स्पर्श सुन्दै हुनुहुन्छ र कार्यक्रम स्पर्शमा हामी आज साहित्यकार सानु शर्माको उपन्यास अर्थको अन्तिम श्रृङ्खलाको वाचन गरिरहेका छौं बाहिर बाजा घन्किरहेको थियो ऊ मलाई तान्दै भिड छिछोलेर मण्डपको छेउ जहाँ स्वयंवर गर्न ठिक्क पारिएको थियो उहाँ पुग्यो अचानक मैले थरथराउँदै उसलाई दरोसँग समातेँ त्यहाँ मण्डपको छेउमा ढाकाको दौरा सुराल र टोपी सजिएर जैन मुस्कुराइरहेको थियो जिया, म चाहन्छु कि कमसेकम पटक तिमी आफ्नो मनबाट बाटो चुन मर्यादा त तिमी सधैँ पुरा गरिरहेकी छौ र बाँकी जीवन पनि गर्नेछौ तर आज आज म चाहन्छु कि तिमी त्यहीँ गर जुन तिम्रो मनले भन्छ विनित मेरो हालत त यस्तो थियो कि मलाई लागिरहेको थियो कि यदि विनितलाई नसमात् भने म उभिन सक्ने छैन झिया माया सधैँ सम्मान गर्ने लायक हुनुपर्छ लज्जित हुने होइन जसरी जैन गर्वित छ आफ्नो मायामा त्यसरी नै म चाहन्छु कि तिमी पनि आफ्नो मायामा गर्वित हुन सक अनि ते यो त्यति बेला नै हुन सम्भव छ जब तिमी जैनसँग बिहे गर्छौ तर तर तर जैन सो छ यदि हाम्रो विवाह भइसकेपछि म्यामले अनि मैले जैनको बारेमा थाहा पाएको भए हाम्रो स्थिति के हुने थियो के सोध्छौ तिमी कि हामीले आफूलाई कहिले माफ गर्न सक्थ्यौ जिया आदर दिनु सम्मान गर्नु राम्रो कुरा हो तर यसरी यसरी त तिमी दुःख दिइरहेकी छु सबैलाई त्यो त मैले हेमा आन्टीलाई बाध्य गरेर जैनको बारेमा सोधेँ गएर उसलाई भेटेँ भेटेँ तिमले उसलाई कहिले भेट्यौ मैले हाहाकारपूर्ण स्वरमा भने जैनले त मलाई केही भने त मैले आहत भावले जैनलाई हेरेँ आश्वासन आश्वासनपूर्ण भावले मुस्कुरायो यो हाम्रो प्लान थियो विनितले भन्यो हामी चाहन्थ्यौँ तिमी नै अघि बढेर जैनको हात थाम्ने निर्णय गर तर तिमी त त्यसैले म्याम र म जैन त तिमीलाई सिधै सबै चिज भन्ने पक्षमा थियो तर हामी अन्तिम क्षणसम्म तिमीले आफ्नो मनको सुनेर जैनको बारेमा आफ्नो निर्णय सुनाउने आशमा सबै चिज लुकाइरह्यौ तर जिया तिमी त मनको कुरा सुन्न छोडेर सबैलाई सजाय दिन राजी भयो किन जिया सारा संसारको लागि आकाश जस्तै विशाल मुटुले बाँड्न सक्ने तिमी आफ्नै लागि यति कन्जुस किन छौ मलाई मलाई आदत छ आफ्नो मन मार्ने मैले आँसुमा भिजेको स्वरमा हिक्क हिक्क गर्दै भने तर तर म तिम्रो र आदिको कुनै पनि हालतमा मन दुखाउन चाहन्न मलाई माफ गर यसरी यतिका जिन्दगीहरूसँग खेलबाड गरेर यसरी त तिमी आफूलाई साथसाथै हामीलाई पनि सजाए मलाई माफ गर मलाई माफ गर यो सब छोड जिया यो सब कुरा पछि गरौँला म्यामले अघि बढेर हस्तक्षेप गर्न खोज्दी भन्नुभयो अहिले त बस तिमी यति नै गर कि दुई कदम अघि बढ र जैनको हात अनि हामीलाई मुक्त गर विनित म त मैले असहाय भावले म्यामतिर हेरेँ मेमले केही नबोली एउटा कार्ड मेरो हातमा राखिदिनुभयो त्यो मेरो विवाहको कार्ड थियो जसलाई मैले खोलेर पनि हेरेको थिइनँ मैले त्यो कार्ड खोलेँ त्यहाँ दुलहा दुलहीको नामको ठाउँमा विनित्र मेरो होइन जैन मेरो नाम लेखिएको थियो मेरो आँखाहरू झनै बेगसँग बर्सुन थाल्यो म तिम्रो साथमा अवश्य थिएँ जिया तर तिम्रो जिन्दगीमा म कहिल्यै थिइनँ मलाई थाहा छ तिम्रो विवाह यदि मसँग नै भएको भए पनि तिमी यो सम्बन्धलाई पूर्ण निष्ठाका साथ निभाउँथ्यौ तर जिया मायाको बदला त मायाले नै दिइन्छ होइन र यदि सम्झौता नै गर्नु परे म अरू कसैसँग गर्छु नि तिमी र जैनलाई अलग गर्ने पाप म किन गर्छु तर विनित तिमी यो नसोच तिमी यो नसोच तिम्रो जैनसँगको विवाहले कसैलाई दुःखी बनाउनेछ किनकि यो विवाह कुनै अहिले भर्खरको निर्णय होइन यो निर्णय त विधाताले सायद तिमीहरू जन्मिनु अघि नै गरिदिएका थिए हामी त केवल औपचारिकता मात्र निभाइदिँदैछौँ तिमीहरूलाई एकअर्कासँग बाँधेर जिया आँखा उठाएर हेऱ्यौ भने तिमी तिम्रो सिडियो अङ्कल र जितलाई यहीँ देख्न सक्छौ जन्तीको समूहमा आशी यहाँ यसकारण छैन कि उसका जमलेहा बच्चाहरूको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको छैन त्यसैले ऊ जयन्ती आमा र बाँकी जन्तीहरूसँगै विराटनगर एयरपोर्टमा तिम्रो स्वागतको लागि आउनेछ अब ढिलो नगर अघि बढ किनकि यो बाटो तिम्रो मनतिरै गए पनि यो तिम्रो मर्यादा मर्यादाभन्दा बाहिर कदापि जाँदैन म्यामले अवरुद्ध स्वरमा भन्नुभयो मैले आँखा उठाएर हेरेँ जैनको पछाडि नै सिडियो अङ्कल र जित मुस्कुराइरहेका थिए जिहा जैनसँग विवाहको लागि त तिमीले आजभन्दा सत्र अठार वर्ष अघि नै स्वीकृति दिइसकेकी थियो भने आज यो हिचकिचाउट किन अघि बढ अनि मेरो सामुन्ने आफले दिएको वचन पुरा गर अङ्कलले सजल आँखाका साथ भन्नुभयो मैले जयन्ती र हेरेँ अचानक हो घोडा टेकेर मेरो सामुन्ने बस्यो अनि दाइने हात आफ्नो छातीमा राखेर रा, टाउको झुकाउँदै भन्यो होली ऊ म्यारिमिजिया कहस्र आंसू का बीच भी मेरा ओठर मैं नचाँ नचांद मुस्कुरा तत्पर भैं विनीत तर्फ हेरे उस मेम को हाथ में ट्रिय दुबो को मला झिके मेरे हाथ में राखीदी जैन लगाइद इशारा करो मैं मेरे साथ में झुकी जैन को घाटी में तो मलाईद सब हर्षोल्लाह का साथ ताली बजाए तेरे, मेरे, राजाको स्वराजे चर्को भयो अनि पण्डितजी कराए ल ल कहाँ पहिले माला लगाएको पहिले त पूजा पो गर्नुपर्छ पण्डित बाजे तपाईँले सधैँ गराउने विवाह र यो विवाहको नियम अलग छ यसको मान्यता र मूल्य पनि अलग छ बिनितले हाँस्दै भन्यो त्यसपछि मेरो विवाह बडो धुमधामसँग सम्पन्न भयो जीवनभर एक्लै लडे कि मेरो विवाहमा यति धेरै मान्छे सम्मिलित थिए कि मैले आफ्नो सारा एक्लो बिर्सिदिएँ कन्यादान गर्नेहरूको लिस्ट पनि छोटो थिएन विचित्रको कुरा के भने त्यो कन्यादान गर्नेहरूको भिडमा मेरी आमालाई कसैले केही भन्नु परेन उहाँ आफै मेरो खुट्टा धुन अघि सर्नुभयो आधी दिलबहादुर अंकल, हेमा आन्टी अनुपमा दिदी बेदराज शर्मा कबीरपछि अतुल पनि मेरो खुट्टा धुन अघि सरेको देखेर मैले तीव्र विरोध जनाएँ उत्तरमा उसले काँतर स्वरमा भन्यो म तिम्रो खुट्टा होइन जिया आफ्नो पाप पोकाल्न चाहन्छु त्यसैले बिन्ती मलाई नरोक त्यसपछि मैले केही भनिन आदिले सुट्टुका आँसु पुस्नुभयो मेगनाले जतिले जिद्दी गरे पनि मैले उसलाई आफ्नो खुट्टा धुन दिइनँ विनित सारा समय यताबाट उता दौडिरह्यो अनि म उसलाई हेरेर यहीँ सोचिरहेँ कि मायाको यो रूप पनि हुन्छ र उसको अनुहारमा कुनै उदासी थिएन न कुनै पहल मलाई यस्तो लाग्यो कि उसको उठमा सजिएको मुस्कान बनाहटी थियो विदाईको बेला सबै मलाई अँगाली अँगाली रोए त्यसबेला त मेरो मन पनि भक्कान छुट्यो जब मेरी आमाले आफ्ना दुवै हातले मेरो अनुहार थामेर बिस्तारै भन्नुभयो जिया खुसी सुखी रहे सधैँ उहाँको अनुहारमा कुनै भाव त थिएन तर जिया र भाइबाहेक ती शब्दहरू उहाँको मुखबाट वर्षुपछि निस्केका थिए अनि मेरो लागि त्यति ती नै काफी थियो मलाई था थियो कि आमाको मुखबाट ती शब्दहरू भनाउनमा हेमा आन्टीको हात थियो जसको लागि मसँग आभार व्यक्त गर्ने शब्दहरू पनि थिएनन् रुँदै रुवाउँदै जब हामी पूजा कोठाबाट निस्कियौ आधी मलाई पिठ्यौँमा बोक्न तप्तर हुनुभयो तर त्योभन्दा पहिल्यै विनितले अघि बढेर भन्यो एक मिनट आधी म म जियासँग कुरा गर्न चाहन्छु आधी हेमा आन्टी मानु जानु केही नबोली तल उर्ए जैन पनि अघि बढ्यो तर विनितले उसको हात समात्तै भन्यो जियाको र मेरो बिचमा कुनै कुरा यस्तो छैन जसले तिमी सुन्न नसक जैन तर बिनित म त बस यति नै भन्न चाहन्छु कि जिया उमातिर फर्क्यो अनि मेरो हात थामेर भापूर्ण स्वरमा भन्यो कि तिम्रो जीवनमा स्थायी रूपमा जमेर बसेको एक्लोपन र प्रतीक्षाको घडी अब सकिएको छ तिम्रो जीवनमा जैनको पुरागमनले तिमीलाई त्यो अर्थ दिएको छ जिया जसको खोजमा तिमी सारा जीवन दौडिरह्यो विनित यो मान्छे नै मान्छेको समुन्द्रमा हरेक पल कहीँ न कहीँ एउटै सम्बन्ध जोडिने रहेको हुन्छ कसैको कसैसँग अनि कसैको अर्को कसैसँग तर ती हरेक जोडिने सम्बन्धको परिभाषा जैन र जिया जस्तो हुँदैन यहाँसम्म कि तीमध्ये कयौँ सम्बन्धको त अर्थ नै हुँदैन जिया जुन सम्बन्धमा तिमी र म बाँधिन जाँदैथ्यौ त्यो सम्बन्ध पनि त्यस्तै ते अर्थहीन हुने थियो किनकि विनित र जियाको कुनै मेल छँदै थिएन त्यसैले मैले तिमीलाई थाहै नदिएँ जैनलाई खोजेँ भेटेँ अनि तिम्रो र मेरो सम्बन्धलाई एउटा सम्झौता बन्नबाट बचाएँ आशा छ तिमी अन्यथा सोच्ने छैनौ अपराधबोधहरू पनि महसुस गर्ने छैनौ किनकि <coughs> किनकि जिया अपराधबोध त सायद त्यसबेला महसुस गर्ने थियो हामी दुबैले यदि हामी यो सम्बन्धलाई उठ्थ्यौँ स्वीकार्थ्यौँ थाहा छैन किन जब आफूसँग जोडिएको प्रश्न उठ्छ तब मानिस किन यति स्वार्थी बनिदिन्छ कि के आफ्नो लागि गलत जवाफ दिन पनि पछि पर्दैनन् तर तर म आफ्नो लागि नै सही कुनै गलत जवाफ मलाई मन्जुर छैन मेरो कठिन प्रश्नको जवाफले मलाई जत्रोसुकै ठूलो चोड दियोस् मलाई मन्जुर छ तर म आफ्नो आत्मालाई कुनै गलत जवाफले ढोके ढाकेर आफूभन्दा पर कहीँ राख्न सक्दिनँ त्यसैले म आफूलाई तिमीलाई अनि जैनलाई सही जवाफ दिँदैछु ऊ एकै क्षण अडियो अनि हामी दुवैलाई सम्बोधन गर्दै भन्यो जिया जैन मसँग जोडिएको प्रश्न मेरो प्रश्न यो हो कि के म मा जियालाई माया गर्छु अनि मैले आफैलाई दिएको सही अनि इमान्दार जवाफ यही हो कि आत्मा बिना जियालाई पाएर अपनाएर म कहिल्यै खुसी हुने छैन त्यसैले मैले जियाको शरीरलाई आफ्नो बनाउनुभन्दा उसको आत्मासँग मिलाउनु उसको आत्मासँग मिलाइदिनुमै आफ्नो खुसी देखेँ अब यसमा अपराधबोध किन पश्चाताप किन अनेस्टली जिया आज म तिमीलाई जैनको जिम्मा लगाएर जति खुसी छु त्यति तिमीलाई अपनाएर हुन सक्ने थिइनँ त्यसैले तिमीहरू मलाई लिएर सरी फिल नगर यदि यस्तो गऱ्यौ भने जिया तिमी मेरो मायाको मेरो भावनाको अपमान गर्नेछौ मेरो भावनाको अपमान गर्नेछौ तिमी त बस यहीँ उपकार गर म माथि कि खुसी सुखी रह अब अगाडि तिम्रो जीवनमा कुनै यस्तो पल नआओस् जहाँ तिम्रो आँखामा दुःखको आँसुले चिहाउने हिम्मत गरोस् फेरि पनि यदि कहीँ कतै त्यो चोट र पीडाका आँसुहरू अफसोस र अनिश्चितताका पचिह कुदिएका छन् भने तिम्रो जीवनमा त्यसलाई तिमी ते यहीँ मेरो साथमा छोडेर जान सक्छौ किनकि तिम्रो आइन्दा जिन्दगीमा म कुनै यस्ता चिजहरू चाहन्न जसले तिम्रो आँखामा आँसु ल्याओस् विनित मेरो स्वर थरथर थर मैले उसको हात थामे यदि मेरो याद पनि तिम्रो आँखामा आँसु बनेर छचल्किन्छ भने जिया त्यसलाई पनि यहीँ छोडेर जाऊ किनकि म कुनै पनि स्थितिमा तिम्रो आँखामा आँसु बनेर आउन चाहन्न विनित मले उसले अँगालेर रुँदै भने बस बस गर विनित ऊ एउटा हातले मलाई अँगालेर अनि अर्को हातले जैनको हात दरोसँग थामेर म सँगसँगै रोइदियो जैन पनि आफ्नो अविरल बगिरहेको आँसु चुप्चाप पुसिरह्यो विराटनगर जहाँ म बडो धुमधामसँग बडो भव्यताका साथ जैनको दुलहीको रूपमा उसको विशाल घरमा भित्रिएँ जैन कि मम्मीले बडो अपनत्तका साथ मलाई हृदयमा टाँसेर भन्नुभयो हाम्रो जीवनमा त तिमी सधैँ थियो जिया आज यो घरमा पनि तिमीलाई स्वागत छ अनि आज मलाई योभन्दा कुनै अफसोस छैन कि साँचो चाहनालाई कुनै डर धम्की र विरोधले छेक्न सक्दैन जिया आज मलाई जैनको चाहत र विश्वासमाथि गर्व मात्र होइन अभिमान पनि छ आसुले जुम्ला बच्चा ल्याएर मेरो काखमा राखिदिँदै भनी सजाय सम्झी यसलाई या सौगात तर यी दुई मध्ये एउटालाई म तेरो पोल्टामा छोड्दैछु बन्धन सम्झी या बाध्यता तर जिया अरु अरु जिन्दगी जस्तै म पनि तसँग बाँधिएको छु मैले उसका जुम्ल्याहा बच्चाहरूलाई समेटेर छातीमा टाँस्न नभ्याउँदै अङ्कल र जितले मेरो टाउकोमा एकैपटक हात राखिदिँदै भने आजसम्म जिन्दगीले तिमीसँग केवल लिएको मात्र छ तर आज यहीं पलदि हमारो कोशिश रहने कि हमी ती तिमला तिम्रो जीवनस को हक दकों अलिकलिक विश्वास अलिकति मया समन स्नेह रश्राम दकों जी हमी हरपल तिम्रोथ मि का जुमलेहा शिशुला छाती में टाँस डबडब आंखा उहां हेमात्रें राति एक्लै हुने बित्तिकै जैनले मलाई आफ्नो नजिक तान्दै भन्यो खोइ देऊ मेरो नासो मैसुडो देवीको लकेट किन मैले लकेट समातेर पछि सर्दै भने अब मलाई यसको आवश्यकता छैन जैन मतिर सर्यो अनि आफ्नो दुवै हतकेलाले मेरो अनुहार भापूर्ण स्वरमा भन्यो मेरो अनुहार थामेर भापूर्ण स्वरमा भन्यो जब म थिइनँ तिमीसँग त्यसबेला तिमीलाई यसको आवश्यकता थियो तर आज माताको कृपाले तिमी मसँगै छौ सम्झ माताले आजदेखि तिम्रो जिम्मेवारी मलाई सुम्पनु भएको छ आजदेखि तिम्रो सुखको तिम्रो सुरक्षाको जिम्मेवारी मेरो तिम्रो आँसु उदासी एक्लोपनको पहरेदारमा तिम्रो मुस्कान मर्यादा र मानको चौकीदारमा जिया मेरो जिन्दगी म अरू कयौँ जन्मेको त भन्दिनँ तर यो जुनीमा जैन रहँदासम्म जियालाई अरू कसैको अरू केहीको आवश्यकता रहने छैन सिवाय जयन विश्वास गर मेरो जयन म थरथर आएर उसको छातीमा टाँसी उसले कसैलाई मलाई अगालेर मेरो निधारमा चुम्दै भन्यो आज उपरान्त म कुनै पल तिमीलाई यस्तो दिने छैन जहाँ एक्लोपनले चिहाउनेछ कुनै क्षण यस्तो दिने छैन अब तिमीलाई कसैको याद आउनेछ मेरो जिया मेरो जिया भनेर होइन साबित गरेरै देखाइदिनेछु कि म साँच्चै तिमीलाई माया गर्थे गर्छु कर र रह गरिरहनेछु मेरो तिमीप्रतिको मायालाई कुनै पनि मौसमले बदल्न सक्ने छैन यो सयौँ शिशिर सी र वसन्त बोकेर मुस्कुराइरहनेछ तिम्रो जीवनको बाटोमा मैले अझै कसेर जैनलाई अगालेँ अनि भने म पनि यो मौसमलाई बदलिन दिने छैन जैन थुप्रै चिज छुटिसकेको छ अब यो पल पनि छुट्न दिएँ भने त बाँकी के रहन्छ मसँग बस साथमा भइराख सधैँ सधैँ सधैँ सधैँ जहिले दोहोऱ्यायो जिया सधैँ सधैँ म तिमीसँगै रहनेछु मैले कहिले सोचेको थिइनँ कि मेरो जीवनमा पनि यो दिन यो क्षण आउनेछ भनेर तर सत्य त यहीँ थियो कि मेरा जीवनमा यो पल थियो तर म यसलाई वास्तविकता मान्नै दोहोऱ्याइरहेथेँ मेरो जीवनको कुनै चिज सरल र सहज कहिले पनि थिएन सिँढी अनि सिँढी चढ्दै जाँदा एक एक सिँढीमा यति कठिनाइ थुप्रिएका थिए कि आफ्नो सम्पूर्ण आत्मबल र दृढ इच्छा कम लाग्दथ्यो मलाई तैपनि म त्यहाँ थिएँ आज जसको मैले कहिले सपना देख्ने हिम्मत गर्न सकिनँ त के म सफल भएँ जिउन जीवित राख्न अनि जिन्दगीसँग जोत्न मैले मनमा भने बा म हिजो तपाईँसँग जति नै गुनासो भए पनि मेरो आज म कृतज्ञ छु तपाईँसँग किनकि छोरीकै रूपमा सही तपाईँले मलाई नजन्माएको भए आज यो जिहाको अस्तित्व कहाँ हुने थियो आज मलाई यो जिया हुनुमा गर्व छ गर्व यसकारण होइन कि म सफल भएँ मलाई त गर्व कारण छ कि छोरी भएकै कारण म आफ्नो जिम्मेवारी निभाउनबाट चुकिनँ छोरी भएकै कारण सायद मैले सबैलाई हृदयमा समेटेर राख्न सकेँ बा आज मलाई तपाईँका ती जोडिएका हातहरू थामेकोमा अनि त्यो जोडिएका हातको मान राख्ने प्रयत्नमा गरेका सङ्घर्षहरूप्रति कुनै दुःख छैन बरु गर्व छ कि म छोरी नै सही मैले कृष्णकान्तको वंशबेल सा नसही वंश बोट भएर अवश्य देखाएँ अब यो बोटमै पनि यति खुबी छ कि यसले तपाईँको नामलाई सधैँ आफ्नो हाँगा बिगामा फुलाइराख्नेछ धन्यवाद बा हुन सक्छ भने अरू पनि कैयौं जन्म म कृष्णकान्त र सावित्रीकै कोखबाट जन्मन चाहन्छु छोरी भएर जिया भएर यसरी नै सायद म हरेक जन्ममा जयन्ती अर्धाङ्गिनी हुन पाउनेछु आदरणीय श्रोताहरू यतिञ्जेलसम्म तपाईँहरूले सुनिरहनु भएको वाचन साहित्यकार सानु शर्माको उपन्यास अर्थको अन्तिम श्रृङ्खलाको वाचन थियो अर्थ उपन्यासको अन्तिम श्रृङ्खलाको वाचन सकिएको छ यस अघिका श्रृङ्खलाहरू अर्थ उपन्यासका श्रृङ्खलाहरू सुनेर धेरै श्रोता साथीहरूले हामीलाई प्रतिक्रिया पठाउनु भएको छ हामीलाई धेरै प्रतिक्रियाहरू प्राप्त भएका छन् ती मध्ये हामी केही प्रतिक्रियाहरू भने लिनेछौ कार्यक्रम स्पर्शमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन सुनेर हामीलाई गैंडाकोट नवलपरासीका श्रोता हाल फुकुओका जापानमा रहनुहुनेछ शङ्कर कडेलले लेख्नु भएको छ एउटा उपन्यास जसले मन छुना सफल भएको छ लेखक सानु शर्माको पाठकलाई भावनामा बान्न सफल लेखाई र बाचक पर्वत स्पर्श जीवको सुमधुर आवाजले सुनमा सुगन्ध थपिएको छ यस रचनाको वाचन सुन्दा प्रत्येक पात्र जीवित भएर दिमागमा शब्द अनुसार दौडिएको महसुस हुन्छ उपन्यासकी प्रमुख पात्र जिया जसले छोरीको रूपमा जन्म लिएर पनि आठ हिम्मत र साहसले छोरा नै सबै थोक हो भन्ने सोच पालेका बाबु र त्यही छोरो पाइदिन नसकेर पागल बन्न पुगेकी आमा र आफू मुनिका नाबालक बहिनीहरूको जिम्मेवारी सायद कुनै पनि छोराले यति आत्रै रै मतका साथ निभाउन मुस्किल रहेको छ यसमा प्रत्येक पाठकले आफूलाई कुनै न कुनै ठाउँमा महसुस गर्ने र धेरै जसो ठाउँमा भावुक बनाउन लेखक सफल हुनु भएको छ यस उपन्यासले माया त्याग कर्तव्य र संघर्षलाई जीवन्त पारेको छ यसलाई लेखकको सफल कृति मान्न सकिन्छ र अरू पनि भविष्यमा यस्तै पढ्न पाउने आशा राख्छौ र हामी जस्ता विदेशीका साहित्य प्रेमीहरू जसले चाहेर पनि पुस्तक किनेर पढ्न नपाइने भएको र काम गर्दै पनि सुन्न सकिने भएकोले प्रस्तुता पर्वत स्पर्श र प्रस्तुता पर्वत स्पर्श र रेडियो भिजनलाई पनि धन्यवाद दिन चाहन्छौ आगामी दिनमा यस्तै राम्रा राम्रा रचनाहरू सुन्न पाइयोस् कार्यक्रमप्रति शुभकामना शङ्कर कणेलले गैडाकोट नवलपरासी घर हाल फुकुका जापानबाट हामीलाई लेखेर पठाउनु भएको प्रतिक्रिया हामीले तपाईँहरूलाई जस्ताको तस्तै सुनायौं तेईगरी हमीला इंद्र था फेसबुक में मैसेज पाई लाइक टू लिसन योर स्पर्श एंड गुड दि इज दैट वेन आई वेक आई गोट मिट एपिसोड एंड एवरी फ्राइडे सो इट मेक मई डेर ध्क इंद्र था हमीकम स्पर्श सुनेर प्रतिक्रिया छोड़ने सँगै हामीलाई विश्वबन्धु दाहाल लेख्नुहुन्छ एकदमै राम्रो छ प्रोग्राम र पपुलर बुकहरू पनि पढ्न पर्यो हामी वैदेशिक रोजगारमा गएको नेपालीहरूलाई पढ्ने फुर्सद हुँदैन र किताब पनि उपलब्ध हुन सक्दैन तर हामी तपाईँहरूले यसरी कार्यक्रम बनाएर पठाउँदा भने सुन्न सक्छौ काम गर्दै गर्दै पनि सुन्न सक्छौ र पुस्तक उपलब्ध नभएका रचनाहरू पनि हामीले यसरी सुन्न पाउँदा गर्व लाग्छ कार्यक्रम यस वर्षलाई अझ प्रगतिको शुभकामना भनेर विश्व बन्धु हामीलाई कार्यक्रम वर्ष प्रति शुभकामना छोड्नु भएको छ त्यसै हामीलाई राज बान्तवाले पनि फेरि यस्तै यस्तै उपन्यासहरू सुन्न पाइयोस् अर्थ उपन्यास लेखिका सानो शर्माको लेखाई एकदमै मन पर्यो भनेर हामीलाई राज बान्तवाले पनि प्रतिक्रिया छोड्नु भएको छ हामीलाई सोभिता समालजीले पनि युनाइटेड स्टेट अफ अमेरिकाबाट कार्यक्रम यस अर्थ उपन्यासका एपिसोडहरू सुनेर लेख्नु भएको छ साहित्यकार सानो शर्माको अर्थबाट म एकदमै प्रभावित भएको छु उहाँसँग मसँग कनेक्ट हुन मन लागेको छ भनेर लेख्नु भएको छ सँगै तल लेख्नु भएको छ तपाईँको भोइस अर्थ बुकको लागि एकदमै रिप्रेजेन्ट गरेको छ भन्नुभएको छ र लेख्नु भएको छ तपाईँको यो वाचन कला म प्रभावित भएको छु परिस्थिति अनुसारको तपाईँको वाचन कला सुनेर एकदमै प्रभावित भएको छु भनेर लेख्नु भएको छ हामीलाई सोभिता समालजीले पनि प्रभावित भएको छु सँगै उपन्यास अर्थमा जियाको आठ हिम्मत र जियाले बोकेको जिम्मेवारीबाट मैले पनि केही सिक्ने अवसर पाएको छु अथवा मैले पनि निकै ठूलो प्रेरणा प्राप्त गरेको छु अर्थ उपन्यासबाट भनेर हामीलाई सोभिता समालले युनाइटेड स्टेट अफ अमेरिकाबाट हामीलाई प्रतिक्रिया पठाउनु भएको छ त्यसै हामीलाई चितवनबाट विवश पोखरेलले लेख्नु ले ले ले भएको छ अर्थ उपन्यास सुनेर एकदमै म भावुक भए कति ठाउँ रुन मन लाग्यो तर अन्त्यमा एउटा संयोग बनो अथवा लेखकको कलात्मक शैली हो या जे भनौ दुवै जनाको मिलन भएको छ जसको जे हुनु पर्थ्यो त्यही भएको छ एकदमै धेरै कथाहरू जोडेर बनाइएको उपन्यास एकदमै सुन्न मजा लाग्ने थियो र तपाईँ सुनाउने व्यक्ति पनि एकदमै मन परेको छ आगामी दिनमा पनि तपाईँको आवाजमा यस्तै यस्तै राम्रा राम्रा कथा तथा उपन्यासहरू सुन्न पाइयोस् कार्यक्रम यस शुभकामना भनेर हामीलाई विवश पोखरेलले चितवनबाट प्रतिक्रिया सहित शुभकामना छोड्नु भएको छ सँगै हामीलाई दुवैबाट सुनेर प्रकाश सहयात्री लेख्नुहुन्छ कार्यक्रम यस वर्षमा अर्थ उपन्यासको वाचन हुन थालेपछि मलाई कहिले बिहिबार आउँछ र शुक्रबार बिहान म लिङ्क पाउँछु भनेर प्रतीक्षामा बस्दा बस्दा यत्रो चार महिना बितेको पत्तै भएन तपाईँहरूले कार्यक्रम यस हप्ताको दुई पटक बज्ने बनाए हामीलाई प्रतीक्षा गर्न अलिक सहज हुने थियो अलि चाँडो चाँडो हामी कार्यक्रमका श्रृङ्खलाहरू पाउने थियौँ भनेर हामीलाई दुवैबाट प्रतिक्रिया पठाउनु भएको छ तपाईँलाई पनि एकदमै धन्यवाद छ यो प्रतिक्रियाको लागि सँगै हामीलाई कोरियामा रहेर जीवन लामाले रहेको जानकारी गराउनु भएको छ आफ्नो काम व्यस्तताले कार्यक्रम आउने समयमा लाइभ सुन्न नपाए पनि हामीलाई प्राप्त हुने लिंक र लिङ्कबाट बजेन भने कार्यक्रम स्पर्शलाई नेपाली अडियो बुकभित्र पाउँदा एकदमै खुसी लाग्छ कार्यक्रम स्पर्का शुरूवातदेखि नै मैले सबै श्रृङ्खलाहरू सुन्ने गरेको छु कुनै हप्ता कार्यक्रम नआउँदा कस्तो खल्लो खल्लो लाग्छ र तपाईँहरूको बाध्यता होला भनी म चित्त बुझाउँछु तर कार्यक्रम स्पर्शलाई हप्तामा दुई पटक गराए कसो होला भनेर हामीलाई लेख्नु भएको छ जीवन लामाले कोरियाबाट हामीलाई यो प्रतिक्रिया छोड्नु भएको छ हामी कार्यक्रम स्पर्शलाई हप्तामा दुई पटक बनाउने प्रयास पनि गरिरहेका छौँ तर केही समय पश्चात भने हामी तपाईँहरूलाई जानकारी गराएर सो कुरा पनि गर्ने नै छौँ साथीहरू यस्तै यस्तै धेरै प्रतिक्रियाहरू हामीलाई प्राप्त भएका छन् आदरणीय श्रोताहरू आगामी दिनमा तपाईँहरूले चाहे जस्तै तरिकाले कार्यक्रमहरू उत्पादन गर्ने प्रयासमा कार्यक्रम यस वर्षको सिंह युनिट प्रयासरत रहनेछ तपाईँहरूलाई प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद छ आगामी दिनमा पनि कार्यक्रम यस यसरी नै मन पराउनु हुनेछ भन्ने अपेक्षा लिएका छौं आदरणीय श्रोताहरू यिनी प्रतिक्रियाहरूसँगै हामीले तपाईँहरूलाई भनेका थियौँ सानो शर्मासँग छुटो कुराकानी पनि राख्नेछौ भनेर रा भनेका थियौं तर सानो शर्मा आफ्नो काम विशेषका कारणले गर्दा अहिले नेपालभन्दा बाहिर रहनु भएको कारण हामीले उहाँसँगको कुराकानी भने राख्न सकेनौं आगामी दिनहरूमा उहाँका थुप्रै कथाहरू विभिन्न इन्टरनेटका माध्यमहरूमा विभिन्न पेजहरूमा अथवा विभिन्न वेबसाइटहरूमा राखिएका छन् ती कथाहरूको वाचनको क्रममा भने हामी सानो शर्मासँग अवश्य पनि कुराकानी गरेर तपाईँहरू पस्कने